कार्यक्रम श्रुति सम्बेकबाट प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरेको स्वागत श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा हामी डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन सुन्दै आएका छौं सा। गएको साता हामीले अलिखितको चौथो श्रृंखलासम्म वाचन सुन्यौं चौथो श्रृंखलासम्म आइपुग्दा हामीलाई कर्णबहादुर थापाको चरित्र बारे थाहा भइसकेको छ फुलुवा भन्ने पात्र पनि जोडिएको छुचन्द्र गौतमको उपन्यास अलिखितको पाँचौं श्रृंखला पृष्ठ बैसठीबाट घाम पुरा उक्लेपछि फुलुवा पहिनीतिर हिँडे नुहाउनु थियो त्यसपछि कम्बरमा गाग्रो गाग्रोमाथि लोहटा र टाउकोमा कलेउ खाने थाल सन्तुलित रूपमा नखसाइकन खेतमा जान्थे जहाँ कुनै एउटा मामा खेत जोतिरहेको हुन्थ्यो अर्को मामा नागाबाबा गाँजा वा कक्कड तान्ने आशा लिएर बसिरहेको हुन्थ्यो बोलाउन जानुपर्थ्यो मामाहरू आलो पालो गरेर हलो जोद्ध र गाँजा खान्थे यसले घर फर्कदासम्म प्राय तिनीहरू भलाद्मी र श्वास्नीका दुष्टताले अप्रभावित रहेर घर समर्थ हुन्छन् भन्ने तिनीहरूको विश्वास थियो फुलवा एउटा घाटमा ओर्ली जुन घाटमा नजिकै बाटो हुन्छ त्यहाँ नुहाउनु मुस्किल छ ऊ कुनै एकान्त खोजेर बसेकी हो कारण के थियो भने फुलवाको नुहाउने तरिका अलिक भिन्न थियो घाटमा बसेर उसले कपाल भिजाई आफूसित पहिलो माटाको एउटा डल्लो ल्याएकी थिए त्यसलाई भिजाई त्यसपछि पहिलो माटो कपालमा दल्न थाली साबुन जस्तै जब उसलाई निश्चय भयो उसको कपाल सफा भयो उसले टाउको निहुराएर पानीमा छोपीर पखाली दुई तीन पटक पखालेपछि कपालको माटो सफा भयो फुलवाले चारैतिर हेरी टाढासम्म पनि कुनै लट्ठी लिने वा नलिने आकृति देखा परेन ऊ बिस्तारै किनारबाट पानीमा ओर्न थाली अगाडि बढ़दै जाँदा पानी पहिले घुँडासम्म उक्लियो ऊ लुगा मासतिर सार्दै पानी ने अने तिग्रा समेवा को सींगे कम्बरला घेरो में लियो फूलवा ने धोती मसती फर्काी थी उसके चोलो फुका में मिस्काई झाटने समस्या कें थे कंबरसम पानी धोती को काम कर मसती फर्को धोती चोलो को उत्तरदायित्व संभालेक् एक्कासी फुलवाले अतारमा धोतीको गाँठो फुकाई धोती फुकाली चोलोलाई झै किनारमा मिल्काइदिएर पानीमा झुाममा बसी घाँटीसम्म हो यसो गर्दा केही क्षणका लागि उसका छातीहरू उग्रेका हुन् तर एकैछिन बसेर जिउ मल्न थाले पौडी पनि केही क्षण खेले धोती एउटै थियो त्यसकारण ऊ त्यसलाई भिजाउन चाहन्न उसले सोचेकी थिए काम चलाउने सबभन्दा राम्रो तरिका यही हुन सक्छ केही बेर पछि ऊ जुरुकको पानीबाट उठ्सेर हतारिएर धोती टिप्सेर आफूलाई छोप्छे यस्तो उसको सोचाइ थियो कुनै नयाँ पनि होइन तर दुर्घटना यसै गरी हुँदो हो ऊ जुरुक उठ्नै देखि कण्डबहादुर ताकमै थियो कि थिएन उभिरहेको थियो फुलवा फेरि पानीमा घाँटीसम्म डुबेर बसिरहे जाइन मालिक उसले भने कण्डबहादुरलाई त्यस्तै बगत कृष्णजीको लीलाको सम्झना भएछ ऊ फुलवाको लुगा निर उभियो उभियो मात्र होइन उसले फुलुवाको लुगा हातमा लियो भन्न थाल्यो आएर लिन त अनि जान्छु फुलवा बसिरहण्डबहादुरलाई अवश्य लाग्यो होला यसभन्दा अनिवार्य मौकाहरू कुन बेला पर्छ केही नभए देह दर्शन नै होस् प्ले बोयको निर्जीव र परिणामवाही तस्विरहरू हेर्दाको पट्यार त मेटिएला एकचोटि उभिएन त म अनि केही कहिल्यै भन्दिनँ ऊ हातले फुलवालाई उभिने इशारा गर्दै बोलेको थियो नामालिक दिउ अमर धोती फुलवा धोती माग्नमै जोड दिइरहे दुई तीन पटक चार पटक त्यस्तै भयो अनि एकाएक कण्डबहादुरले देख्यो फुलवा मुख छोपेर रुन थालि त्यसपछि आँखा मिस्न थाले कण्डबहादुरले फुलवा रोएको देखेको थिएन उसको विचार थियो फुलवा कहिले उदास पनि देखिन्न थिए अहिले अचानक देख्दा देख्दै राम्रैसँग रुन थालेकी थिए बाडुलीसहित अब यस अनुभव वा दृश्यले कर्णबहादुरलाई अलिक आतंकित तुलाइदियो उसले फुलवाको लुगा त्यहीँ किनारमा खसाइदियो र सरासर हिँड्यो एक दुई पटक पछिल्लोतिर फर्केर नहेरेको होइन तर फुलवा उसले देखुन्जेल पानीभित्रै थिए चार पाँच दिनपछि कर्णबहादुर मसँग थियो र फुलवा भेटी घाँस खुर्किरहेकी उसले सोध्यो ए अस्ति किन रोएकी जही मालिक अप्ने त फुलवा मुख रातो पारेर बोलिएर रा, त्यहाँ एकछिन पनि नबसेर अन्त घाँस काट्न हिँडे त्यसलाई के भने कण्डले सोध्ययो तत मालिक त्यस्तो पनि गर्ने हो तर त्यस दिन त्यो एकपटक पनि पानीबाट पानी निस्केकी भए म के गर्थे थाहा के म त्यसको कविता र तस्विर दुवै बनाउँथे कण्डबहादुरले भन्यो र अनि एक थान निश्वास सहित फुलवाले अघि घाँस काटेको रित्त ठाउँतिर हेर्न थाल्यो चाडबाडले गाउँको नक्सामा अन्तर आउँदैनथ्यो त्यहाँ गरीबी गर्व जस्तै दिनदिनै बढ्दै जाने वस्तु थियो एउटा अन्तर के थियो भने गर्व चाहिँ त्यसको निस्ता दश महिनामा हुँदैनथ्यो कुनै अजन्मा गर्व बोकेको गाउँ तैपनि चाडबाडमा केही खानपिन गर्न उत्सुक भनिरहन्थ्यो फागु आउनै आँटेको थियो फगु स्त्री पुरूषको हुल जिन्दार कान धान लिन दौड़ादौड़ गरिरहेको थियो ऋणमा प्रत्येक गाउँले आफ्नो छिमेकी वा नाचेदारसँग पनि थर्कमान रहन्थ्यो अर्कोले उछिन्ला र धान नपाउला भनेर धानकारी भित्र हुन्थ्यो तर जिन्दारले छैन भन्नासाथ त्यो कुनै किसिमले हुँदैनथ्यो अथवा फेरि छ भन्नासाथ जसरी पनि हुन्थ्यो धानसँग मिस्रिएको धुलोको खार नाकमा पस्यो भने तिनीहरू आफूलाई धन्य थान्थे धान आफ्नो लागि तौलिँदैछ भने झन धानले पहिले तमशोकमा बुढीऔंलाको छाप लगाएर धान दिइन्थ्यो अब जमाना खराब भएको छ त्यसमा खतरा छ जिन्दार साहेबले सर्पर लट्ठी दुवैको सुरक्षा आफ्नो हातमा लिएका थिए अब खास मौका छाडेर सामान्यतया खेत गहना नभए छाप्रो नै भए पनि सुकी बिक्री लेखाएर मिति नहालेर ल्याप्चे लगाएर मात्र धान दिने गर्थे भनिन्छ यसमा उनको नियत होइन ती दरिद्र नारायणहरूको नियत ठेगानमा रहोस् भन्ने निर्दोष भावना छ यसलाई जिमदारको सदास्यताको उदाहरण मान्नु पर्दछ किनभने काम चलाइदिन्थे शिव गुलाम कानु पनि धान दिन भनेर गयो जिमदारको आँगनामा निकै भीड़ थियो धान पनि तौल गरिने थियो जिन्दार प्रत्येक धान लिने असामीलाई कुनै न कुनै वचनद्वारा अलंकित पनि गरेर पठाउँथे असामी यस्ता मौकामा निकै उच्च स्वरमा हाँस्न रुचाउँथ्यो चाहे जिन्दारले त्यसकी स्वास्नीसँगको नामर्दीपनकै कुरा गरेका हुन् आइमाईहरूलाई त उनी झन् लाजले पानी पानी तुलाएर घुँडासम्म ल्याउरिन बाध्य गरिदिन्थे आइमहरूको उमेर हेरेर उनी ठट्टा गर्थे उनको ठट्टा केवल तीस वर्ष मुनतिरको आइमासित चल्थ्यो किनभने उनको विचार थियो तिनीहरूमा ठट्टा झेल्न सक्ने स्वाभाविक शारीरिक क्षमता हुन्छ जुन बुढीहरूमा हुँदैन ठट्टा पूरा क्लै दश गजा में उभर गिन्थ्यो बोर्डर लाइन ठट्टा अलिक यताउति होना साथ ठट्टा को पेटी कोट देखियो उनके एवं हटवे अर्थ धान तौली मानस राखा थे जिसके नाव थे नथुनी ना तेली जींदार को गी हाँ घोड़ा में धान रोरी लादे कलैया बजार बेचने अर में तोली पेरे र, तेल चुहा भीड देखकर अब उसके धान पाउथे उसको पालो आउन्जेलमा बेहरी रित्तिसक्छ ढिलो आइपुगेकोमा मनमनै पछुताउ र स्वास्नीलाई गाली एकैपल्ट गर्न थाल्यो स्वास्नीले घर लुँग बस्न नबनेकी भए उस समयमा यहाँ आउँथ्यो मालिकसँग अनेक विन्ती भाउ गर्थ्यो परे खुट्टो पनि समा तर धान लिई छाड्थ्यो स्वास्नी कति निर्बुद्धि थियो भने जब जब कुनै जरूरी काममा शिवगुलामले जानु पर्यो तब, तब उसलाई एक्कासी आफ्नो जीव र लुगा धुने सम्झना आउँछ लुगा के धोन्छे गएर अरू आइमाईसँग शिवगुलामका नपुङ्सकताहरू गनाइरहन्छे धान जान जानु छेक्छे धान ल्याएन भने तत्थानाम भन्छे तोरा जयसन मर्दा कहाँ मारा खुसी राखे भीमवागेले म सँगै दिन सोध्यो त्यसको अर्थ के थियो मैले भने तिम जस्तो लोग्नेले मलाई के खुसी राख्ला शिव गुलामको यो दोस्रो बिहे हो त्यसकारण ऊ चुप लाग्छ किनभने ऊ तेस्रो बिहे गर्न चाहँदैन कहिले श्वास्ने थिए त्यस्तै के के थिए खप्यो खप्यो खप्यो एकदिन आफ्नो गाउँ छाडिदियो र विरहिनपुरको बरेवामा आएर बस्न थाल्यो पछि यो स्त्री जसको नाउँ मूल रूपमा पार्वती हुँदो पर्वतमा कहलाउँथे उसंग आई उसको यौवन धर बिगी भत्की थे शिव गुलाम दोसरो बीहे पी को शिव गुलाम ज्यादा थकित देखिथ्यो चिलीम तान्थ री लज्जित होन्थ स्वास्थ्य जब उस हकारी तब ऊ एवटे क्राला सांत्वना दिन्दे जब चाहे साधु बने हिड़ी दिन सकता तर वास्तवमा साधु बन्ने ऐक्षत अब उसको थिएन उसले कमण्डलो किनेपछि साधु बन्छु भनेर केही पैसा जम्मा गरेको थियो केही महिनाभित्रै उसको साधु बन्ने सम्भावना देखा पर्न थालेको थियो ऊ दिनरात आफूलाई नागा बाबा झैं मृच चर्म र त्रिशुल अनि जटाजुट दारी जुगाका साथ देख्न थालिसकेको थियो उसको सपना साकार पनि हुँदो तर त्यस्तै बखत उसकी श्वास्नीलाई उसमाथि शंका लागेछ कारण के भने ऊ कहिले मुख नफर्काउने लोग्ने अब दुई चार पटक स्वास्नीलाई हप्काउन थालेछ पर्वतीयलाई लाग्यो कि योसित पैसा छ कुनै अर्की आइमाए बसेर केरकार गर्न थालि आई मै त के निस्की कमण्डल किन्ने पैसा निस्केर आयो स्वास्नी पैसा देखेर निकै रंग परिरह त्यसको बाजू बनाएर पाखुरामा बाधि त्यस पैसाको असरले केही दिन पर्वतीय शिवगुलामलाई समर्थ पुरूष पनि देख्न थालेकी थिए त्यसैको परिणामस्वरूप उछिट्टै नै गर्भवती भए छोरो जन्मियो त त्यो छोरो भन्न सकिन्छ एक प्रकारले शिवगुलामको संन्यासको परिणाम थियो तिन्ह साधु बने अभ्यास मिलाने दिन शिव गुलाम गांजा को अटूट सेवन कर उसको विश्वास थी एटा साधु ऐस्म र गांजा जरूरी होन्न बरू लंगोटी सादेन एक दिन नागा उसको मन काबूमय वही त्री खींचके बामें हो गई लंगोट शिव गुलाम यह सुने खुशी भस्ते में काम चले उस नागा को बाक्य भीमवाग्ला सुना वग्ले एक वाल पर्यव्य मत तीर दगोलो मसी सोध हाँसे भने मन नियन्त्रणमा भयो भने इन्द्रिय नै दोब्राएर कन्दनीमा घुसारिद लंगौटी भइहाल्यो नि वागले यस्तरी हाँस्यो उसको आवाज एकदम गल्ती ठाउँबाट गल्ती किसिमले निस्के जस्तो लाग्छ उसको पूरा नाउँ भीमप्रसाद वागले हुँदो तर वागले बाहेक उसको नाउँमा हामीलाई अरू कोही कोही को सम्झना हुँदैनथ्यो काठमाडौँमा तपाईँहरूले एउटा दुब्लो पातलो मानिस आफैसित कुरा गर्दै हिँडेको देख्नु भएको छ भने धेरै सम्भव छ त्यो भीम वाग्ले होस् उसको अनुहारमा उमेरले धेरै बन्दुक हिर्काएको थियो त्यसकारण एकदम युवा अवस्थामा उसको अनुहार कस्तो थियो त्यो अनुमान गर्न कठिन थियो उसको वास्तविक अनुहार चाउरीहरूको झाङमा कसरी बिलाएको थियो भने ऊ कम हाँसो थियो उसको पैसा खर्च गर्ने र हाँस्ने मनोविज्ञान लगभग एउटै थियो दुवैमा शक्क जति कञ्जुसीको पालना गर्थ्यो जसलाई ऊ आफूले चाहिँ आत्मनिग्रह भन्ने नाउँ दिएको थियो त्यसरी पनि हो त्यस बखत उसको हाँसो अस्वाभाविक र अर्को मानेमा असह्य पनि लागेको थियो वागले शिवगुलाम कहाँ खान जान्थ्यो र त्यसकी स्वास्नीलाई निहालेर हेर्थ्यो स्वास्नीका लुगाहरू फाट्ने गरेकाले उसलाई झ्याल जस्तो सुविधा थियो हेर्नलाई गर्न चाहिँ केही गर्दैनथ्यो किनभने यसलाई पनि उसले आत्मनिग्रहमा सामेल गरेको थियो जब उसलाई थाहा भयो शिवगुलामको साधु बन्ने धारणा रहेको थियो कुनै वखत उसलाई निकै प्रसन्नता भयो पहिलो त के भने शिवगुलाम कि स्वास्नी वाग्लेको हेराईमाथि आपत्ति नगर्ने खालके हुन सक्छ त्यसकारण अब उसको आँखा पर्वतीयका झ्यालहरूमा बेरोकटोक सुरेली खेल्न सक्छन् र आफ्नो व्यस्त समयको केही अरू भाग उयसमा खर्च गर्न तत्पर थियो दोस्रो शिवगुलाम उसको धर्मज्ञानबाट निकै लाभ उठाउन सक्छ थिए केही जनाको राय थियो उसको त्यो आफैसित बोल्ने बरबराउने बानी स्तोत्रहरू पाठ गर्दा गर्दा नै बसेको हो शिवगुलाम साधु अभ्यासमा अब केवल गाजा खानुमात्र शेष राखेर रा बसेको थियो तर उसको वैराग्य चाहनाले भने बेला बेलामा सिरो चाल्थ्यो त्यस्तो बखत ऊ वाग्लेको धार्मिक प्रवचन सुनेर समय बिताउँथ्यो अब त स्वास्नीसित जोगिने यो पनि एउटा उपाय शिव बनाएको थियो पर्वतीय वागले निर प्राय आउन्नथी वागले नै पर्वतीय निर जाने गर्थ्यो आवश्यक पर्दा गुलामलाई प्रवचन पनि वागले बडो विस्तारमा दिन्थ्यो तर भाषाले गर्दा ऊ बारम्बार एउटै कुरा दोहोराउँथ्यो हिन्दूको पनि प्रशस्त उपयोग गर्थ्यो अनि बीचबीचमा बुझिस् मैले भनेर शिवगुलामलाई सोध्थ्यो पनि शिव गुलाम प्रशस्त झड़को दीर मुन्टो हल्लाउंथ क्योंवि उसले कम से कम बुझीस्तले सोधे बुझे थियो तही प्रवचन पर्वतीय बाहर घर में आई भाघ ने छिटो छिटो सुना समाप्त करो रकन्थ शिव गुलाम ऐरक पर्दन थे जिमदार को बिहरी को धान झून क्षण समाप्त हो नथुनी चेलीलाई धान तौलिरहेको देखेर शिवगुलाम झन्झस्कियो एक त मालिक अर्थात जिन्दार साहेब यस्ता छन् आफ्नो जोतालाई मात्र धान दिन रुचाउँछन् उब्रियो भने अरूलाई शिवगुलाम उनको जोता होइन जोत पोहोर साल खोसियो किनभने शिवगुलाम माथि मालिकको भरोसा रहेन त्यसमाथि नथुनीसँग केही दिनअघि उसको झगडा भएको थियो घमा यही जोत छुटेकै कुरामा यद्यपि त्यो वर्ष दिनअघिको कुरो थियो गाउँमा एउटा अटुट नियम के थियो भने घटना जति पुरानो होस् त्यसमा झगडा जहिले पनि उठ्न सक्छ विषयवासी भए पनि झगडा तकडा तकडी अर्थात ताजा ताजी हुन्थ्यो शिवगुलामलाई विश्वास थियो नथुनी तेली चुक्ली लगाएरै मालिकले उसको जोत खोसेका हुन् त्यो विश्वास हुना बसेर बस गाजा तानिरहेको शिवगुलाम जुरूकको उठ्यो हातमा आफ्नो बाम्रे सर्ने बच्चा छ्यापेर भन्न थाल्यो तोहर बापके कहाँ धरले हम् रहनी के आफ्ना बापके चुक्ली लगाउले हरे तोरी बहेन वागले लागि मैले गरिदिएको जस्तो अनुवाद यस्तो थियो तेर बाबुको मैले के खाइदिएको थिएँ र आफ्नो बाबुलाई कुरा लगाउन गइसे तेरि बहिनी आदि गाली गर्नमा अद्वितीय रहेछन् यिनीहरू सब एक सय एक सुनिरह जस्तो लाग्ने तिमीलाई नै गर्यो भने पनि वाग्ले चुप लाग्यो नथुनीतिर हेर्न थाल्यो के भन्ला त्यसले नथुनीले बाबु होइन बाजेको लाइन समायो यता बहिनी होइन छोरीको विधि व्यवहार गर्न थाल्यो तर संयोगले शिवगुलामका छोरीहरू थिएनन् त्यसकारण शिवगुलाम त्यस गालीले त्यति उत्तेजित भएको देखिएन बरु श्वास्नेकै गाली गर्नु नि नथुनीले वाग्लीले सुस्करी सुझाव राख्यो केवल मैले सुन्ने गरे चामल छैन मैले भने नथुनीले अन्तिम प्रहार गर्दा भनेको थियो त्यो पनि चोराउन ठडाएर अच्छा अब अइए तो मालिक के दुवरा धान मागे तोरे बाप के बहरिए है असे शेव गुलामले भन्यो वाग्लीले सोध्यो अहिले वाग तिनीहरूले गाली नै गरेका हुन् होइन मैले बताएँ नथुनीले भनेको थियो अब आउनु त मालिकका दैलामा धान माग्न अनि शेव गुलामले जवाफ दियो तेरै बाबुकै त भकारी हो त्यसकारण त्यो पनि गाली जस्तै त हो नि वागेले भन्यो त्यसपछि उसले मसँग केही सोध्न पाएन किनभने झगडा अब शान्त भइसकेको थियो वास्तवमा शिवगुलामले भन्न त भनेको थियो नथुनीलाई तर नथुनीको अन्तिम वाक्यले ऊ भित्रभित्र जसंग भएको थियो बरेवामा जिमदारले धान दिएनन् भने कसैले जीवन धान्ने कल्पनै नगरे हुन्छ यो तथ्य आत्मज्ञानी हुन खोज्ने शिवगुलामलाई पनि थाहा थियो नथनी चोक्ली चाकरी गर्नमा एक नम्बरको छ भन्ने पनि उसलाई ज्ञान थियो शिवगुलामका तुलनामा जिमदार नथुनीलाई पत्याउँछन् भन्ने पनि थाहा थियो यत्तिका कुरा थाहा हुँदाहुँदै नथुनीको अन्तिम वाक्य सम्झेर शिवगुलाम नतर्सोस् त्यो कसरी कस होला अनि तर्सेपछि ऊ पुनः साधु हुने चाहना राखोस् त्यो पनि कसरी कस होला शिवगुलाम सोच्न थाल्यो यसपालि त होइन आउँदो शिवरात्रिमा बाबा पाशुपतनाथ कहाँ गएर साधु भन्छु तर हे बाबा पाशुपतनाथ अहिले अलिकति भए पनि धान मिलाइदेऊन शिवगुलाम जिमदारका अघिल्तिर उभिएर यस्तै यस्तै सोच्न थाल्यो जिम्दार त जिम्दार ऊ अब नथुनीतिर पनि याचना सहित निरीय आँखाले हेर्न थाल्यो अस्तिको झगडाको अवशेष कतै एक थोपो पनि बाकी थिएन अहिले त उसको अनुहारबाट लाग्दथ्यो नथुनीले दस पीस जुत्ता र आमा बहिनी छोरी स्वास्नी जसलाई टिपेर गाली गर्यो भने पनि शिवगुलाम भन्छ ए नथुनी भाइ धनुवा नदिलादे अब नुगरिया सोभी अर्थात ए नथुनी भाइ धान दिलाइदेऊ न त अनि पो गाली गरेको पनि सुहाउँछ नथुनी धान तलिनमा व्यस्त थियो हे रामे हे राम दुवे राम दु तीनै राम तीन जतिपटक धराजुमा तराजुमा धान भरियो त्यतिपटक गन्दै जानमा व्यस्त थियो नथुनी जिमदार धेरै धान माग्नेहरूमध्ये सकेसम्म कटौती मा गर्नमा व्यस्त थिए अनि कति गाउँले आफ्नो माग त भनिसकेका थिए तर त्यो मंजूर हुन्छ कि हुँदैन भन्ने चिन्ता लिएर पर्खेका थिए शिव गुलाम कहिले भन्न पाउँछ धानको कुरा धान पाउनलाई अझै कति खुड्कीलाई पार गर्न बाँकी नै थियो उसले त थालनी समेत गर्न पाएको छैन जिमदारको प्रश्न हुन्छ तलाई किन दिने मैले मेरो आफ्नै असामीलाई दिन पुग्दैन शिव व्याख्या गर्नुपर्ने हुन्छ प्रमाणित गर्नुपर्ने हुन्छ उसलाई किन दिने अनि जिमदार सोध्छन् घर छोक्री बिक्रीले मंजूर छ शिवगुलाम भन्नुपर्ने हुन्छ मंजूर छ अनि मालिक सोध्छन् कति धान चाहियो शिवगुलाम अलिक बढ़ाएर भन्छ यहाँनिर मालिकको जति मागे पनि घटाएर दिने बानी छ त्यसपछि मालिक भन्छन् म मा दुःख देख्न सक्थेन गरीबको शिव गुलामको त्यसवखत कस्तो अनुहार बनाउनुपर्छ भने मालिकको कृतज्ञताको संगीत अनुहारमा तारन्तार बजिरहेको हो त्यसपछि मालिक सोध्छन् करि नथुनिया धान दिएदि नथुनी धान दिने हो इस वकत के करम नथुनी साम छो विचार ऊ जिमदार को अडी उभिन पाउन ठूल भाग्य टादी कमती में यह देखियो मालिक तत्ती रिसाकर रहने हे शिव के घेटआ निलदे शिव गुलामला घोक नि धान पाइं आशा शिव गुलाम का आशा हो इस बखत उसको कपालरित पीठ्यों यही आशा डाकोखत वेकमा अहिले तपाईँले सुन्नुभएको बाचन डाक्टर ध्रुवचन्द्र गौतमको अलिखित उपन्यासको भाषण हो नृत्य बेरपछि मालिकले बिस्तारे चस्मा उचाले र सामुन्ने त्यही आशावादी शिवगुलामलाई देखे तिनीहरूका बीच भएका कुरालाई अनुवादमा यसरी दिन सकिन्छ अघिको प्रसङ्ग फेरि थाल आशावादी शिव देखेर भने त किन आइ शिव गुलामले भन्यो फगु आउँदैछ हजुर म के गरौं त जिमदारले सोधे शिव गुलामले भन्यो मालिक घरमा एउटै दाना छैन शिव गुलाम त्यसवकत पूरा गृहस्थ देखाइरहेको थियो अभावसहितको पूर्ण गृहस्थ त्यसकारण मालिकले ठट्टा गरे त साधु बन्ने मान्छे तल दानाको के मतलब जा धुनिमा बस शिव एउटा खेलाडीको पन्जा अर्थात खुट्टाको पन्जामा परेको भकुण्ड जस्तै भित्रभित्र फनफनी नाच्न थाल्यो ऊ यति अडिक रूपमा उभिरह्यो ऊ खेले मात्र त्यहाँबाट हट्ला जाँच अहिले मालिकको लाभ जुत्ताको वर्षा नै भए पनि त्यहाँबाट उखेलिन चाहँदैनथ्यो हट्नु छैन शिवगुलाम यहाँबाट उसले आफैलाई कड़ा उर्दी यस बाक्कैभित्र कैद गरेको थियो किनभने उसलाई थाहा थियो एकपटक उखेलियो भने धान पाउने सम्भावना पनि जरेदेखि उखेलिन्छ त्यसकारण ऊ भित्रै हल्लिँदै थियो तर बाहिर अडिक थियो भित्रभित्रै ऊ यति दयनीय भयो आफैलाई धिक्कार्न थाल्यो उसको लामो तर पातलो टुप्पी काँध भन्दा केही माथि झुण्डिरहेको थियो फुस्को खैरो को चलमल किंप हो पत्त पाइन श्री बुगुलाम ने मैलो गमछा मुक्त पुछयो अन्हार पुछे मिलकाउन खोजे तर गमछा मैल भैया पुछे, पुछे, पुछे, पुछे अनुहार कई खास फरक देखिये कि उसका डर थियो फरक अन्हार देखियो मालिकला रिस उठन सकता अन्त्यमा दुई पशेरी धान मालिकको बेहेरीबाट झार्न शिव गुलाम सफल भयो मालिक शिव गुलामलाई वा कुनै पनि गरीबलाई धेरै बेर निराश देख्न सक्दैनथे यो एउटा सौभाग्यको कुरा थियो त्यति दयालु जिन्दार गाउँमा एउटै थियो जसले गर्दा मानिस जोगिएका थिए नत्र के हुन्थ्यो भन्न कठिन कमसे कम जिन्दार त थिए उनी भगवानको दया हुन्थ्यो बेहेरी भरिभरि टन्न भएको अन्नका रूपमा वर्षेको दया जसबाट उनी प्रशस्त दान दिन्थे र उनीलाई प्रशस्त ब्याजका साथ भगवानको दया वर्षिरहन्थ्यो ब्याज तिरेर के भयो मालिकले गजर त गरज त टाढिदिए आम धारणा यही हुन्थ्यो यसरी हु। जिमदार अझै पर्याप्त लोकप्रिय थिए भन्न सकिन्छ उनका तर्क अकाट्य हुन्थे अर्थात तर्क आज्ञा जत्तिकै शक्तिशाली हुन्थे शिरोधार्य गर्नै पर्ने खालका गाउँका मानिसहरूसँग ससाना चक्कुहरू हुन्थे जुन तिनीहरूलाई सुपारी काट्दा काम लाग्थ्यो तर्क काटिन्नथ्यो जिमदारको दुई पसिरीले शिवगुलाम खान्छ मात्र होइन होरी गाउँछ पनि नाच्छ पनि दुई पश्चरी नभएको भए भै त्यो घटना घट्दैनथ्यो बोरा जस्तै बुनिएको शिव गुलामको चाउरी परेको पिठीमा एकनाशले सूर्य उभिरहन्थ्यो स्वास्नी सामूह अझै केही नामर्द साबित हुन्थ्यो त्यत्तिकै होलीमा झिरी बजाएर नाच्दा उसलाई लाग्दथ्यो सूर्यलाई एक काँधदेखि अर्को काँधमा बालक झैं उफार्दैछ फागुको अगाडि सम्बद्ध जलाइयो आगो बालियो नयाँ सम्बन्धको थालनी मानिएको हो कि पुरानो वर्षको अन्त्यतिर अथवा रितचक्र अनुसार नयाँ सम्बत मानेको हो थाहा छैन जे भए पनि त्यो होलीका दहन हो आगा आगाको चारैतिर नाचिरहेका मानिस देखिन्थे बिस्तारै हल्लिरहेका र घुमिरहेका एउटा वृत्तमा त्यही हुन्थ्यो नाच तिनी लुगा त्यही बिहान तर हातमा बाजाहरू छन् मुखमा गीतहरू अलोकसित हिँड्ने खुट्टा त्यस दिन होलीका लागि उफ्रिन्छन् बेवाही फाटेर चिराचिरा चिरा परेका कुर्कुच्चाहरूमा त्यस दिन सम्बन्धको खरानी भरिन्छ सिधुगुलाम पनि नाच्छ उसले आफ्नो झिरी यस दिनलाई सुरक्षित राखेको थियो नबेचेर अथवा किन्ने मानिस नपाएर गाउँमा त्यस्तो वस्तुको किनबेच हुँदैनथ्यो न किन्न सक्थ्यो न बेच्न कसैमा त्यो तागत थिएन कि त अझै शहरहरूमा झैं जुन मालको पनि मोल हुन सक्ने ज्ञान र चलन यहाँ आइसकेको थिएन कुनै वस्तु बेच्नलाई पासाहा पारीको गाउँमा जानु पर्थ्यो उहाँ जिमदार सेवा गर्ने उद्देश्य अटुट रूपमा बसेका थिए शिवगुलामलाई थाहा थियो दुई पश्चरी नाचले गर्दा ऊ नाचिरहेको थियो पहिले पहिले नाच्नका लागि उसलाई उस अन्नको आवश्यकता हुँदैनथ्यो तर अब जमाना झनझन बद्लिसक्यो यसको आभास उसले बलियोसित हुन थालेको थियो नाच्दा नाच्दै दुख्न थाल्यो नाच्ने गोलबाट एकछिन उछिटिएर हेर्यो उसका कुर्कुच्चाको व्यवाहीबाट रगत छलछल आउन थालेको रहेछ त्यसमा खरानी परेकाले त्यो चर्याउन थालेको थियो श्रीबुगुलाम रगत र खरानीलाई घाँसमा पुस्न थाल्यो उसले सोच्यो घरमा करू तेल अर्थात तोरी सर्स्यौंको तेल छ भने यसमा मल्नुपर्छ उसले आफ्नो झिरिथन्कायो बटेश्वरले सोध्यो अब न होरी अर्थात और अब होरी गीत गाउँदैनौ न शिव संक्षिप्त उत्तर दियो र घरतिर लाग्यो घर पुगेर उसले देख्यो वागले धमाधमुस्की शास्नीलाई पुराण सुनाइरहेको थियो र एक प्रकारको पौराणिकता पिढ़ीले स्वाह सुहाँ गरिरहेको थियो शिवगुलाम पस्नासाथ स्वास्नी हतारेर उठी शिवगुलाम केही बोलेन गएर पित्ते लोवटाले हातमुख पखाल्न थाल्यो प्रशस्त पसिना जम्मा भएको रहेछ एउटा बिडी सल्का आयो त्यसपछि आरामले गएर श्वास्नीको छेउमा बस्यो पुराण सुन्ने उद्देश्यले वाघले अघि जति नजिक होइन अलि पर बसेर बोल्न थाल्यो तर ऊ बोलिरहेको थियो कि उही आफ्नो बानी अनुसार बरबराइरहेको थियो त त्यो थाहा भएन किनभने उसलाई पसिन निकै आइरहेको थियो पुस्नै नभ्याउने गरी त्यसपछि बीचबीचमै भन्नुपर्ने बुझौ समेत ऊ ठिकसँग उच्चारण गर्न सकिरहेको थिएन सबभन्दा अनौठो वाघले पर्वत्यातिर नहेरै पुराण बाँचिरहेको थियो र अहिले पर्वत्याको शरीरका झाल खुले का थे नं, टाक खुले का थे गांव आवा। में सारा रूख सुक झर्न ताले थे संपूर्ण गांव तीन को खड़ा खुडुंगलबलिथ्यो सड़क में सुकता पतरे लगे हिंडी का खुट्टा द्वारा धूलोपुटो होने पत को छाक छुसुपले सारा गांव व्याप्त होन्थी बेरेक्टोक आवा आवा ने सबभा मुस्किल आईम पार्थियो तीन का धोती महिला च्याे हावाको सामान्य टेक्न तिनीहरूलाई गाह्रो पर्थ्यो कतिपटक दही वा तरकारी बेच्न हिँडेका आईमाईहरू आफ्नो अपर्याप्त र कमजोर लुगा सम्हाल्दा सम्हाल्दै टाउकाको छैठी नै खसाउँथे जसलाई साधारणतया हातले नसमाएर कोछौँ हिँड्ने अभ्यास तिनीहरूको हुन्थ्यो माथि जिउमा केही नलगाएको बखत गाउँका आइमाईले शरीर बारम्बार बाहिर निस्किन्थ्यो पुरूषहरूलाई हावाले खास असर गर्दैनथ्यो तिनीहरू आफ्नो हलो कोदालो हावामा पनि चलाइरहन्थे अझ बरू घाम बखत काम गर्दा हावा एउटा सुविधा पनि भन्न सकिन्थ्यो कामका विरूद्ध तर त्यही हावा जब घामको हुकुमले षड्यन्त्र गर गर्न थाल्थ्यो जुलुम हुन्थ्यो खराई अर्थात लुले मान्छे ढल्नु मामुली घटना हुन जान्थ्यो बुढाहरू बसेर हेरिरहन्थे आज हावा पूर्वैया हो कि पछे पूर्वैया र पछे हावाका गुण परापूर्वकालदेखि कन्ठाग्र थियो धान रोपेदेखि नकाटुन हावाको असरलाई सिंहै गाउँ गम्भीर रूपमा लिन्थ्यो पानी पछि हावा नै त्यस्तो कुरा थियो जसको चर्चा गम्भीरतापूर्वक गरिन्थ्यो तिनीहरू बताउँथे कुन हावा धेरै चल्यो भने धान पोटिलो फल्छ र कुन चल्यो भने पोटिलो धान पोख्रिएर खडडा हुन्छ हावा अनुकूल छैन भने साँचेकै सारा गाउँ चिन्तित देखिन्थ्यो कहाँसम्म भने चिन्ताका केही लक्षण जिमदार साहबको चौरीमाथि पनि प्रकट हुन थाल्थे अनि उनी त्यस गहन चिन्तामा एकजना धान पनि कसैलाई दिँदैनथे किनभने धान फलेन भने पोहोरकै धानले त चलाउनु पर्ला पेट काटेर अरूलाई दिने भन्ने कुरा आउँदैन जिमदार साहेब जुन सम्भावित अनिकालले आत्तीय हुन्थे धान दिन बन्द गरेर गाउँमा चाहिँ त्यो अनिकाल समय अघि नै भित्राइदिन्थे त्यो उनको विशेषता कसरी हुन्थ्यो भने धान नपाएर समयअघि नै भोका हुन थालेका किसानहरू कसरी झनजिमदारको मूल्य थाहा पाउँथे अहिले त्यस्तो थिएन रवि बाली भर्खर काटिँदै थियो भैसी गोठालाहरू भैंसीको पिठीमा पुच्छरतर्फ सिरान गरेर उतानो पल्टिँदै लामो र चर्को गीत गाइरहेका देखिन सुनिन सक्थे त्यसले थाहा हुन्थ्यो अहिले तिनको पेट दुरूस्त र स्वस्थ छ वैशाख जेठ आउँदा नआउँदै सब मधुर हुन थाल्थ्यो गाई भैसीको दुध कम हुन थाल्थ्यो गीत वा कंठर कण्ठ र ओटबाट हामफालेर सिमलको कुनै रूखको टुप्पोमा टाँगिन्थ्यो र ज्यान गए ओर्लिँदैनथ्यो कहाँसम्म हुने गाउँमा तिनताका झगडा समेत कम हुन थाल्थे कारण तिनको घर ऋतु र शरीर कमजोर भएर नलायक बनेको हुन्थ्यो डखैतीको कुरा बेग्लै हो डकैतीका लागि यही ऋतु सबभन्दा अनुकूल हुन्थ्यो मान्छे कमजोर पनि हुन् र घरमा अन्न पनि नहोस् डाकतय पनि लाग्ने गर्थ्यो त्यसकारण तिनताका मानिसको अनुहारमा चौविसै घण्टा एउटा आतंक लिपिएको हुन्थ्यो निद्रामा समेत श्वास्नीसँग सुतिरहँदा पनि त्यस्तो तबसम्म चल्दथ्यो जबसम्म नयाँ धानबाली पाकेर खेतमा चौर जस्तै हल्लिन थाल्दैनथ्यो पक्वा र पकड़ीको ठूलो रूख खलवाट भइसकेर अब बिस्तारै मुनाहरू उकास्न थालेको थियो केही दिनपछि त्यसमा ससाना हरिया र टर्रो स्वादका गिडाहरू फल्न थाल्छन् प्राय गरेर गाउँका केटाकेटी घरमा आधा पेट भरेपछि त्यही आएर तैनाथ हुन्थे बाँकी आधा पेट भर्ने जिम्बा प्रकृतिको हुन्थ्यो त्यसका लागि त्यो उद्धारपूर्वक पक्ुवा फलाउने मात्र होइन झारिदिने पनि गर्थ्यो त्यसलाई अझै स्वादिलो बनाउनलाई केटाकेटीहरू पाएसम्म नुन पनि चोप्ने गर्थे रूखमनतिर खेल पनि चलिरहन्थ्यो पक्कड़ी वा बरको पात च्यापेर घिर्नी बनाएर हावातिर फर्काउँदा सिन्कामा रहेको पात हावाजहाज र हेलिकप्टरको पंखाझै घुम्न थाल्थ्यो यस बखत हातमा सुकेको ठुटो कैन कैनमा घुसारेको सिन्का र सिन्कामा घुम्न सक्ने गरी उनिएको पात लिएको एउटा बच्चा समेत आफूलाई हेलिकप्टर थानेर दगर्न जबसम्म जब हावाजहाज झैं उड्दा उड्दै त्यो बच्चा भित्रको रोग र कमजोरीसित एकदम ठक्कर खाएर दुर्घटनाग्रस्त हुँदैनथ्यो भएपछि झै त्यस्तो केटाकेटी यति लस्तपस्त र श्वासले उफारेको हुन्थ्यो त्यसलाई अर्को उडान लिने आँट नै हुँदैनथ्यो बस ती केटाकेटी चुपचाप पकुवा खान्थे अरू केटाकेटीले घिरि नचाउँदै उडेको हेरिरहन्थे चैतमा चैतो वर्ग आइन्थ्यो लटपटेको शृंगार अलिकति बाँकी रहने गर्थ्यो यस बखतसम्म हावा बौलाहा बेलगाम घोडा जस्तो उफ्रिरहेको हुन्थ्यो तर सबभन्दा बढ़ी खतरा हुन्थ्यो आगाको गाउँमा आगलागेको ऋतु प्राय यसै महिनादेखि थालिन्थ्यो नदीहरूमा पानी सुक्न थाल्थ्यो पानीको किनारमा ध्यान लगाएर उभिनुपर्ने बकुल्लाहरू अब लम्बे चौड़े किनारा देखेर अलिक दुविधामा परेझै पानीको पातलो धारमै उभिने गर्थे त्यहाँ एकात पोठिया झिंगे अथवा चहलुवा माछा तिनको ध्यान भंग गर्ने नियतले आएर चुच्चोसँग ठक्कर खान पुग्यो भने राम्रै छ नत्र भने कहिलेकाहीँ त नदीको पानी बकुल्लाको घुँडा समेत पुग्दैनथ्यो र बकुल्लाहरू मत्स्यावतार कतैबाट होस् भन्ने वरदानका लागि एक खुट्टो चालेर घण्टौं तपस्या गरिरहन्थे वैशाख जेठसम्म मात्र ती बकुल्लाहरू झन दुखीझै देखिन थाल्थे तिनीहरू उड्दाखेरि पनि एकदम अल्छी किसिमले पकेटा चलाउँथे त्यति मात्र चाल्दोथे जतिले शरीर भुइँमा खस्नदेखि जोग आओस पहिलेको बाध भत्केको छ गाउँमा फेरि बाध बाध्ने कुरो चल्न थालेको छ चन्दा उठाइन्छ बेगार खटाइन्छ बरेवा बेगारका लागि निकै उत्साही मानिन्छ किनभने खेतअनुसार अनाज चल्दा तिनमा सिकिस्ती छ त्यो केवल पसिना चुहाउनमा खप्पिस थियो नदीको पानी सुक्नाले तिनको पसिनाको पर्याप्त उपयोगिता देखिन थाल्थ्यो यस्तो वस्तु जो नदीभन्दा कम बग्दैन उपयोगमा किन कम होस् त्यसकारण उदारतपूर्वक उपयोग गरिन्थ्यो केवल एक यस्तो थियो जहां योजना समय में पानी जस्ता को तस्त रहो दुरन्तल पोखरा खेत पटाऊन इसलिए भय मृत्यु विश्राद विकलिक आस्था बारे जानकारी दिन्थ्यो रामकृष्ण दिन दिन दुरन्तल पोखरा तीर जाना थालियो हमी ऊ अट रूप में जानो रोखरी को गहराई में खोजने देखने व कल्पना करने प्रयत्न करथ्यो मसित उसने एक दिन भो रहस्य जस्ते हो ये पोखरी पानी बुझौ हमी पोखरी को वीपरी हावा खाद हिड़ी रहो साफा थी तर सूर्यास्त निकै अघि भइसकेको थियो मैले सोधेँ किन पाठकले भन्यो तल केही नहुन पनि सक्छ तर हाम्रो लागि तै पनि केही छ यो जरूरी छ कि छैन त थाहा छैन सायद जीवनमा रहस्य होइन गति जरूरी छ तर हामी केही रहस्य मान्दछौ भने जरूरी छैन कसरी भन्नु अथवा जरूरी नभए पनि त्यो छ त होइन के रहस्य छ होइन हाम्रो मान्नु मैले भने जीवन प्रकृतिको रहस्य भोलि हट्न पनि त सक्छ म आजको कुरो गर्दैछु पाठकले भन्यो र दोहन्तलतिर हेर्न थाल्यो एक तमासले मसला लगातार दार्शनिक हे दे, देखी थे दुरंतल पोखरा को प्रताप हो एकदम दारी सहित को दार्शनिक बनने तर्खर जोड़ जूटे को उसंग में जोड़तोड़स जुटे थी ऊस रेजर थे शुरू में गांव को हजामस ऊ इफेक्शन को डर ने दारी काटना थियो अजामसंग पुरानों जमा को एक डल्लो फटकिरी थे जिस प्रत्येक गाला में स्नेह श्रादली दिनेथ पाठक घिन दुरन्तल पोखरातिर जानलेदेखि ऊ जीव जगतको चिन्त गर्नलाई दारी बढाउन आवश्यक ठन्न थालेको थियो केवल एउटै कष्ट थियो दारी बढेपछि दारीजुङ्गाको त्यो झ्याङमा पर्याप्त मात्रामा चेता रह पनि देखा पर्न थालेका थिए जसले पाठक अलिक दुखी रहन्थ्यो कारण ऊ दुई दुई प्रेमिका झेलिसकेर पनि अहिलेसम्म अभिभावित थियो ऊ चाहँदैनथ्यो बिहेभन्दा अघि कसरी उसलाई वृद्ध बनोस् तर तथ्य त के थियो भने वृद्धता र दार्शनिकता दुवैतर्फ ऊ उग्र र वीर गतिमा लम्किँदै थियो दार्शनिक हुन थालेपछि ऊ फुलेका रौमाथि समेत केही बेर गर चिन्तन गरेर अलुको हुन सक्थ्यो कुनै कुनै बखत उसले छिमीरा भन्ने हाँसो खेल्यो र दाँतले च्याप्यो पानीतिर हेर्दै बोल्यो रहस्यलाई मान्दाखेरि मान्छे अस्हाय र आशावादी दुवै एकै पटकमा बन्न जान्छ त्यो अनौठो र हाँसो उठ्दो छैन असहाय भएकाले आशावादी मैले प्रश्न गरे यस्तो पाठकले भन्यो रहस्य नजान्न सक्नुको असहायता उता रहस्यबाट जीवनको सञ्चालन छ भने केही आशा केही उत्सुकता एकैपटक टिप्छ मान्छेले दुरन्तलमा केही होला कि नहोला त मान्छेको आशा त छ तर त्यो ज्यादै भयानक छ अभावमा मान्छे अनिश्चित मृत्यु र अनिश्चित वैभव दुवै एकैचोटिमा रोज्छ र आम फाल्छ आम फाल्नेको मनमा आशा र आतंक दुइटै हुँदा हुनुहुन्न रामकृष्णले भने त्यसपछि हामीले देख्यौं चारैतिर दुरन्तलको पानी उफ्रिएर वातावरणमा टाँसिएटा गहिरो र रहस्यमय देखिने सास थियो हामी फर्क्यौं गाउँमा हामी आएदेखि घटेको पहिलो दुर्घटना त्यसको पर्सिपल्ट घट्यो एक दिन बिहान इन को लोरंतल पोखरा में उतरी देखियो इनरा कसरी कक्षा आठसम पढ़े बासिंदा थो प्राए जिंदार सित ऊ बस कर स्पष्ट जिंदार विद्रोह प्रकृति को नाइके गांव को हावापानी मटो में अप्राकृतिक जिंदार एोग जस्त्यो जिसको उपचार समयम होने जरूरी छाव के स्वास्थ्य का सत्यरा आप रोगी दुब्लो पतलो प्रकार नवयुवक होने ग आकर्षण न त्यसलाई देखेपछि लाग्थ्यो यो सोझे घर गएर चिर निद्रामा सुत्छ अर्थात त्यति दुब्लो पहेँलो रोगी त्यसको आवाज फाटेको थियो बोल्दाखेरि कहिले धोद्रो कहिले पातलो भएर आउँथ्यो तर कुनै उखानको गुरु चाहिँ त्यो चिङ्न भए पनि निडर भने थियो पहलमान वा डाकु वा हत्यारा कोइ होस् जिम्दारसँग कुरा गर्दा भयभरिएको अदब राखेर गर्थ्यो आखिर जिमदार हुन् कुनै ठट्टा त होइनन् धनु हुनुको अर्थ मान्छेमा केही दैवी गुणहरू पनि छन् नत्र कसरी यो दैवी सिद्धान्त जुन मात्रामा आफ्नो देशमा आदर्श मानिएर फुलिफुलिरहेको थियो त्यसको सुवास त्यस गाउँमा पनि उत्साहसात्मक मगाइरहेको माँग थियो तर यिनी त्यसरी कुरा गर्दैनथ्यो देशभित्रका केही नगण्य र युग नबुझेका व्यवहार नबुझेका लोक र लोकपरलोकसित भविष्य बनाउन नसक्ने केही अभागी र असफल मनुष्यमध्ये इन्द्रा पनि पर्थ्यो किनभने ऊ अन्यान्यामक एउटा चलनचल्तीको चिज नसहन सक्थ्यो नगर्न सक्थ्यो यसकारण उसलाई पनि केहीजना समयकाल अनुसार सजग त्यसकारण मूर्ख मान्ने तर्खर गरिरहेका थिए तर इनरा जो थियो त्यो इनरा नै थियो कुनै अर्कै पदार्थबाट तयार भएको त्यसलाई एउटै कुरा थाहा थियो क्यारा कता कता दुनियाँमा अरू त धेरै हुन्छन् इनरा जस्ता मान्छे थोरै हुन्छन् जो लड़ाई चलाइरहन्छन् जित्नु हार्नु अलग कुरा जिमदारका लागि सबभन्दा दुखद कुरा के थियो भने इनरा व्यङ्ग्यात्मक हुँदै गइरहेको देखिन्थ्यो उत्साहन्त भएर सलाई कोरेझै शब्द कोरेर सल्काएर जिमदार वा अन्य त्यसकै माथि उत्याउथ्यो जिमदार को शब्दा चलाई जस्त लिने बानी थे यदरा को ज्यादा तीती थियो दुब्लो पतलो भरा में कई ये थे जिससे जिमदार मित्र आपूलिराख्यो नियो उन्नी खास कुरा का सामू करे कने कुछ भईर छ इंद्रा आगे देखियो तुरंत विषय बदले ताड़ खजूरबारे क्रा करथे जिसका पचलती सूर्य अस्तावनी तर्खर में हों जिंदगी भरोसा जस्ता परमा विषय उठाऊथे जिसमें इंदिरा रोगी भयपर्याप्त भरोसा राय दुई हजार चालिस सालको मदन पुरस्कार पाउन सफल यो कृति डाक्टर ध्रुवचन्द्र गौतमको अलिखितको पाँचौं श्रामीले आज आएर उनासी पृष्ठमा ल्याएर रोकेका छौ यो इनरा पात्रको दुरन्तल पोखरामा के भएको छ थाहा पाउनका लागि छैठौं श्रृंखलामा हामी यसको वाचन गर्नेछौ आजको लागि श्रुतिबाट प्राविधिक साथी दिनेश निरोला र म अक्षिमिरे बिदा Da-da-ding-da-ding-da-ding. <lightweight� gutter filtrate>